kar nadire din kar nay deredim tanade vendi kar din tananana de deredim tananana nadin tanan deredim tanade deredim tananana नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी गएको सातादेखि तपाईँ समक्ष एउटा उपन्यास दि ओल्ड म्यान एण्ड द सी अर्थात् बुढो माझी र समुद्र सुनाइरहेका छौं आजको सादा पनि हामीले बुढोमाझी र समुद्र लिएर आइपुगेका छौं यो उपन्यास अर्नेस्ट हेमेङ्गोले ले लेख्नुभएको उपन्यास हो र नेपालीमा यसलाई होमकुमार श्रेष्ठले अनुवाद गर्नुभएको छ अर्नेस्ट हेमेङ्वे बीसौं शताब्दीका महान अमेरिकी उपन्यासकार हुन् सन् अठार सय उनान्सय जुलाई का का दिन उनको जन्म ओक इलिनोइसमा भएको थियो ओक पार्क हाई स्कूलबाट उनले स्कूलले शिक्षा प्राप्त गरेका थिए भने कलेजको डिग्री भने उनले हासिल गरेनन् स्कूलले शिक्षा प्राप्त गरेपछि सिली स्टार जुनियर रिपोर्टरको रूपमा उनले काम गर्न थाले उनको आँखा कमजोर भएका कारण पहिलो विश्वयुद्धमा उनी सशस्त्र सेनाका लागि योग्य भएनन् तर रेडक्रसको ड्राइभरको रूपमा विश्वयुद्धमा इटाली पुगेर त्यहाँ पुग्दा आठ जुलाईमा उनी घाइते भए सन् उन्नाइस सय बान्नको अगस्तको एक ढिलो रात न्युयोर्कको टाइम्स स्क्वायरमा भिडभाड थियो जहाँ भोलिको पत्रिका आउँथ्यो मानिसहरू लाइफ पत्रिकाको अङ्क किन्नका लागि प्रतीक्षारत थिए जसमा बुढोमाझी र समुद्र समाविष्ट थियो दुई दिनमै यो त्रिपन्न लाख प्रति बिक्री भएको पुस्तक हो जब बुढोमाझी र समुद्र प्रकाशन भएर बाहिर आयो तब अन्दाजकर्ताहरूले अन्दाज लगाउन शुरू गरे को हो त त्यो साँच्चैको बुढो बुढोमाझी कतिले भने कोजिमोरमा बस्ने आन्सेल्लो माझी नै सही बुढोमाझी हो हेमेङ्गेकै के घरबाट केही माइल परको कोचिमोर गाउँ उनका लागि परिचित अपरिचित थिएन न त त्यहाँका मानिसहरू नै उनी त्यहाँका सारा माझीहरूलाई व्यक्तिगत रूपमा नाउँबाटै जिन्दथे उनलाई झोक उठ्यो र उनी त्यस कहाँ पुगे त्यो व्यक्तिले आत्मस्वीकृति जनायो कि खासमा ऊ त्यो बुढो माझी होइन केही व्यक्तिले उसलाई पाँच डलर दिएर त्यसो भन्न लगाएका थिए हेमेङ्गुएको भनाइ कथा त एउटा आख्यान हो एउटा मान्छे र माछाबीचको सङ्घर्ष त्यो बुढो खासमा निश्चित रूपले कोही पनि होइन कोजीमोर में बस्ता धेरे घटना भि तो बुढ़ो कोही हो न छागो को पिता हो एटा वृद्ध माझी जो चार वर्ष अगि नई मरीसक्य अर्थ सन् उन्ना सौ चौन्न में न मरीसक्य उपन्यास में सार्क खलपात्र भर आयो कारण वास्तविक जीवन में एमेंगुए सार्कला शत्रु मंदे उनके घृणा करते सार्क नुस्तक का अनुवादक उनको बारे में लेखा बुडोमाझी र समुद्र अर्थात दि ओल्ड म्यान एण्ड द को दोस्रो श्रृंखला वाचन अब शुरू हुन्छ पृष्ठ सत्ताइसबाट बादल जमीन में हिमल झे तो समुद्र तट फकत एवं हरि लमो धर्सो जो देखिथ कृष्णभूमि खैरा नीला पहाड़ पर्वत पिठ्यू में बोको जस्त सागर अत्यंत गाड़ा नीलों बने को थी ये गाड़ा कि झंडे बैजनी बने थी उनके सागर को गहराई भी निहाली रख बेला सूर्य को अलौकिक प्रकाश में चलमलाइार रात राता सामुद्रिक जीव विशेष देखे उनके बल्छी को डोरी पानी मुनी सीधा गई कि आंखा भेटेसम गढ़े हि त्यहाँ त्यति धेरै सूक्ष्म जीव विशेष देखेर उनी प्रसन्न भए किनभने यसको अर्थ त्यहाँ माछा छन् भन्ने बुझिन्थ्यो घाममाथि चढेको बेला त्यसको विलक्षण प्रकाश सागरभित्र पर्नु राम्रो मौसमको लक्षण हो त्यसैको कारणले त बादलहरू जमिनमाथि पहाड पर्वत झै झुर्मुराएका थिए तर त्यो चरो यतिखेर उनको दृष्टिभन्दा धेरै पर पुगिसकेको थियो उनका आँखाले नभ्याउने गरी बिलाइसकेको थियो समुद्री सतहमा त केवल घामले खाएको पहिलो सर्गासो झाउ समुद्री वनस्पति अनि त्यो पोर्तुगिज म्यान अफ बार को बैजनी र इन्द्रेणी मिश्रित रङ जस्तो देखिने पातलो झिल्ली जस्तो एउटा थैलो डुङ्गाको बगलमा तैरिरहेको थियो त्यो एकाएक घोप्टियो पल्टियो र आफसे आफ फेरि सोझियो पानीको मनोरम फोका जस्तो थियो त्यसको तैरण अनि त्यसको जगल्टा जस्तो विषयुक्त बैजनी तन्तुहरू पछिल्तिर एक गजति लत्त्रिएर जलमाथि तैरिरहेका थिए अगुवा माला तँलाई बेच्या बुडोले भने हल्कासित बहानाको अडेसले उनले न्युरे र सागरभित्र हेरे फिलफिल बग्ने रङ्गीबरङ्गी रेसाहरू जस्ता मसिना भूरा माछाहरू देखे उनले त्यहाँ अनि त्यही बीचबाट ती खेल्दै अघि बढे जहाँ अल्प पानीका फोकाहरू प्रवाहमा बग्दै गए जस्तो देखियो तिनीहरूलाई त्यसको बिस लाग्दैन थियो तर मान्छे भने यसबाट सुरक्षित थिएनन् बुडोली बल्छी खेहक बेला यदाकदा बल्छी को डोरी में कई विषयुक्त रेसा अलझन्थे रिप्ला बैजनी त्यांद्रा तुंद्री ती ता थे अातपुरा में विषालू लहरा वा विषवृक्ष उग्रे जस्त सुर छप्पक्क तर यी अगुआमाला विषमित प्रतिक्रिया अत्यंत छिटो रोर्रा प्रहार करे जस्त सप्तरंगी इंद्रिणी जस्ता रंगी बिरंगी ती पाना का फोका सुंदर थे मनोहर थे तर सागरभरी नई सबा भ्रमात्मक चीज भी तीन थे ठूला ठूला सामुद्री कछुवाहरूले ती पानीका फोकालाई खाएको हेर्न बुढो औधी रुचाउँथे जब ती कछुवाहरू तिनलाई देख्थे तिनका सम्मुख पुग्थे ती अनि त्यसपछि ती आँखा चिम्लन्थे र आफ्नो खपटाभित्र खुम्चन्थे अनि तिनलाई खान्थे तन्तुहरू समेत खान्थे सपथोकको तुक्क निल्थे हो समुद्री कछुवाले त्यसरी तिनलाई खाएको हेर्न देख्न बुढो खुबै मन पराउँथे अनि आँधी बेरी समुद्री तटमा कछुवाको पिठ्यौमाथि टेक्दै हिँड्द कडा तलुवाले टेक्दै हिँड्दा निस्कने टकटक ध्वनि सुन्ने बुडो मन पराउँथे तिनले हरिया कछुवा र बाजठोटे ठोटरी हक्स बिललाई तिनका शेष्टता गतिशीलता र उच्च महत्ताका कारण प्रेम गर्थे तिनका विशाल सठ टाउकाहरूप्रति तिनका पहला हाडे खपटा खपटाप्रति तिनका विलक्षण रति क्रीडाप्रति र तिनले आँखा छिम्लेर आनन्दपूर्वक पोर्तुगिज म्यान अफ वार खाएका दृश्यप्रति भने उनको मनमा मैत्रीपूर्ण उपेक्षा थियो कैयौं वर्षदेखि कछुवाको शिकार गर्दै आएका भए पनि उनलाई कछुवाबारे गहन ज्ञान भने थिएन उनी त सबै कछुवाहरूप्रति दुःखी हुन्थे ती नाउ जत्तिकै लामा र ट्याङ्का जस्तै पिठ्यौँ भएका अनि एक टन तौल भएका कछुवाहरूप्रति पनि उनी उत्तिकै संवेदनशील थिए प्राय मान्छेहरू कछुवाप्रति हृदयहीन भएको पाइन्छ किनभने कछुवालाई काटेर टोक्रा टोक्रा पारिसकेपछि पनि त्यसले मुटुले घन्टौँ घन्टासम्म निरन्तर धडकन दिइरहन्छ तर बुढाले सोच्थे मेरो पनि त्यस्तै एउटा मुटु छ मेरो पनि तिनकै जस्ता हातखुट्टा छन् उनले तागतको निम्ति कछुवाको सेता फुलहरू भने खान्थे सेप्टेम्बर र अक्टोबरमा साँच्चैका विशाल माछाहरूसित लड्न उनले मे महिनाभरि कछुवाको फुल खान्थे उनले प्रत्येक दिन झोपडीभित्रको ड्रमबाट एक एक बटुकी सार्कको सार तेल पनि झेकेर खान्थे त्यहाँ अन्य माझीहरूका सरसामान पनि राखिएका हुन्थे सार्कको तेल रुचाउने सबै माझीका निम्ति त्यो ड्रम त्यहाँ राखिएको थियो धेरैजसो माझीहरू पनि त्यसको स्वादसँग घिनाउँथे तर एका बिहानै बिउजना साथ जुरुक्क उठिहाल्नुको तुलनामा त्यो त्यति नमिठो वा घिनलाग्दो गर्ने थिएन त्यो तेल त सबै खाले चिसो र रुगाखोकीको निम्ति अनि आँखा तेजिलो बनाउनको निम्ति अत्यन्त लाभदायक थियो बुढोले ते ओभोतिर हेरे त्यो पन्छी आकाशमा का खाइरहेको थियो उनले चिच्चियाए त्यसले माछा फेला पार्यो उडन्ती माछाहरूले पानीको सतह खलबलाएका थिएनन् चारा माछाहरू पनि तितर बित्तर भएर भागेका थिएनन् तर, तर, भागे तर बुढोले समुद्रमा निहालेर हेर्दा एउटा सानो टुनाले हावामा टाउको निकाल्यो अनि टाउको डुबायो त्यो टुना थियो सूर्यको प्रकाशमा चाँदी जस्तै शुभ्र देखिएको थियो त्यो टुना समुद्रमा त्यसरी लुकामारी खेलेपछि एकपछि अर्को गर्दै अन्य कैयौँ माछाहरू पानी बाहिर निस्किन थाले र जताततै उफ्रन थाले समुद्र मन्थन मंथन करते लमो लमो छलांग मफ्रा चारोला पछ्या थे तीन चारोला घेर लखेड़े थे यदि तिनीहरू तीव्र गतिमा भागेनन् भने म तिनको बीचमा बस्नेछु बुढाले सोचे त्यसपछि उनले ती दृश्यहरू निहालेर हेरिरहे ती माछाका बथानहरू चल्दा चटपटाउँदा सोहोरिँदा र सागरमा बुधबुत उठेको आकाशमा हावा खाँदै गरेको त्यो पन्छी बेग हानेर तलतिर झर्दै गरेको अनि आतंकित भएर पानीको सतहमा निस्कन बाध्य भएका चरा माछाहरूबीच त्यस चरोले गोतामार्दै गरेको दृश्यहरू त्यो पन्छी निकै उपयोगी रहेछ बुढोले भने ठिक त्यसै अगाडी अगाडिपट्टिको बल्छी तन्केर उनको खुट्टामा छोइयो जहाँ उनले एउटा डोरी गाँठो पारेर छोडेका थिए उनले बहना भुइँमा छोडे अनि डोरीलाई राम्रोसँग समातेर तान्न खोजे त्यसो गर्दा उनले सानो टोनाको तौल र तनाईको कम्पन अनुभूत गरे उनले बल्छी तान्दै ल्याउँदा डोरी झनझन तन्केर अझ बढी कम्पन भयो अनि उनले माछालाई झुन्ड्याएर डुङ्गामा तान्नुभन्दा पहिले समुद्रभित्र त्यसको निलो पिठ्यौँ र सुनौला देखे अभी त्यो मछो नाव को पच्लो कुना में घाम पड़े ठावली आकार जस्तुत्त पड़े पसार ठूलठूला थुल अबोध आंखा ट्वाल ट्वालती हिस्सों छिटो छिटो चल रखे सुंदर पुच्छर ने डुंगा को फ्लैग में भैट भैट करते जोड़ जोड़ हिर्काइ मनौ विरुद्ध इसके जीवन को, को, को अंतिम लड़ाई लड़ी रखिए बुढ़ोले दयापूर्वक टाउक में ठटाएर लातोले हुत्याई दिए का अंग प्रतंगी अजय कलेरी को सियाल में अल्वा कोर उनके चिच्याए निके दामी चारा बनाने खाले रहे तौल दस पौंड जी छक्या कहलेदि उक्लै एक्लैल ठूल स्वर में क्रुरा थे उनजना थे विगत में तो उन्नी एक्लो हो गीत गुरु गुनाथे रही रात को समय में सानों जहाज में बस एक्लैा मार्ते हिड़ा वा कछुआ को शिकार करते नाव चलानी गीत गाँथे संभवतः उनके ठूल स्वर में एक्ल क्रुरा थे जब तोटोसंग उनको बिछोड़ी तर उनलाई त्यो कुरोको राम्रो सम्झना थिएन त्यो केटोलाई साथमा लिएर माछा मारि हिँड्दा पनि सामान्यतया आवश्यक पर्दा मात्र कुरा गर्थे तिनीहरू तिनीहरू या त राति कुरा गर्थे अथवा मौसम खराब हुन लाग्यो भने सागरमा आवश्यकताभन्दा बढी नबोल्नुलाई असल बुढ मानिन्थ्यो र बुढोले यो कुरोलाई सधैँ ध्यान दिएर आत्मसात गर्दै आएका थिए तर अहिले त्यहाँ ठूलो स्वरमा बोल्दा दुःख पुग्ने वा नरमाइलो मान्य कोही नभएकोले होला धेरै पटक उच्च स्वरमा आफ्नो विचार व्यक्त गरिसकेका थिए उन म एक्लै ठूलो स्वरमा हडबडाइरहेको कसैले सुने भने तिनले मलाई सन्काहट हान्दैछन् तर म सन्की नभएकोले त्यसको मतलब राख्दैन तनाड्यहरूसँग त डुङ्गामा रेडियो हुन्छन् मन बहलाउन र बेसबलका खबर सुन्न उनले उच्च स्वरमा भने तर अहिले बेसबलबारे सोच्ने समय छैन यतिखेर त मात्र एउटै कुरो सोच्ने बेला हो जुन कुरोको म जन्मेँ त्यो माछाको बथानमा एउटा ठूलो माछा हुन सक्छ उनले सोचे मैले त बथानबाट छुटेको एउटा अल्वा कोर जुन जो आहारा खाई रहता छलि तर तिहर त सुदूर में जाने तीव्र गति में चता में देखा परह सब जातर आज निके द्रुत वेग में उत्तर पूर्व लगसों को समय भर त होवा यह कोई मैं नबुझे बुझ् न सको मौसम लक्षण पो हो यति खर उनके समुद्र किनार को हरियाली देखेन केवल नीला पर्वतमाला का चौचुराह देखे जुन युभ्र थे मानव तीन ने हिं को टोपी लगाकर थे और पर्वतमाथि का, पर्वत का उच्च हिउचुली जस्ता देख समुद्र गाड़ा थी प्रकाश के पानी को को का पिज्म में ती अनगिंती सूक्ष्म समुद्री जीवर ये चर्क घाम को कारण विलोप भैसक थे नीलों पानी भित्र को गहरो पृज्म को प्रकाश में बुड़ू ने आपने देखे जुन एक माइल गहराई में माझीहरूले टुना माछाका सबै जाति प्रजातिहरूलाई मात्र टुना भन्ने गर्थे बजारमा बिक्री गर्न लैजाँदा वा चाराको रूपमा बेच्दा मात्र ती माछाका खास खास नाम काटिन्थ्यो ती टुनाहरू अहिले फेरि पानी मुन्तेर गइसकेका थिए कामटण्ड थियो बुडोलाई गर्दनमा चस्च पोल्यो नाउ चलाउँदै जाँदा उनको आङ बिस्तारै पसिनाले नेत्रुको भिजोको अनुभूत गरे उनले बस मैले त छोड़ी छोडिराख्न सक्थेँ मेरो गोडाको बुढिउलाका एक फनको डोरी बाँधेर निधाउन सक्थेँ मलाई लिउँछाउन तर आज पच्चिसौँ दिन हो मैले राम्रोसित बल्छी खेल्नुपर्छ ठिक त्यति नै बेला उनले बल्छीलाई चिहारा हेर्दा पानीमा छोडिएका मध्ये एउटा हरियो लौरी निकै जोडले डुबुल्की मारिरहेको थियो हो पक्कै हुनुपर्छ उनले भने अनि उनले डुङ्गा कचा गुचुक नहुने गरी सुस्तरी बहना चलाए उनले बल्छीको नजिकै पुगेर दाहिने हातको बुढियौला र चोरौलाको बीच भागले बिस्तारै डोरी समात्े उनले न कुनै झट्काको अनुभूत गरे न त गरौँ पन्ने उनले डोरीलाई हल्कासित समातिरहे त्यसपछि उनले फेरि केही अनुभव गरे यसपटकको तनाई परीक्षण जस्तो थियो गरौँपन र दरोपन दुवै थिएन त्यो के चीज थियो भन्ने कुरो उनले थाहा पाइहाले एक सय फ्याथम्स मुनि बसेर एउटा मार्लिन चार दिन खाइरहेको थियो जुन हातैले दुनियाएर बनाएको एउटा बल्छीमा सानो टुनाको टाउको छिराएर बल्छीको टुप्पोदेखि ढाडसम्म साटिनले ढाकिएको थियो बुढोले हलुकासँग देब्रे हाते अलग्ग डोरी समातेर लौरो फुकाए त्यसपछि उनले माछालाई खिचाएको कुनै अनुभव नै गरेर नदी डोरीलाई बिस्तारै आफ्ना औंलाहरूले छाड्दै गए यति यो समयमा पक्कै पनि त्यो विशाल हुनुपर्छ उनले सोचे ती चाराहरू खाऊ तिनीहरूलाई खाऊ कृपया ती चाराहरूलाई खाऊ कति ताजा ताजा छन् चारा ती चाराहरू अनि तिमी छ फिट मुनि चिसो अँध्यारो पानीमा खेल्दैछौ अन्धकारमा फेरि एकपल्ट चक्कर लगाएर फर्केर अनि तिनलाई खाऊ उनले एकदम हल्का तनाईको अनुभूत गरे अनि त्यसपछि एउटा निकै कडा झट्का लाग्यो पक्का पनि चार दिनको टाउको अङ्कुशेबाट छिनाउँदा त्यस्तो भएको हुनुपर्छ त्यसपछि भने बल्छी डोरी निश्चल रह्यो बुढोले ठूलो स्वरले भने आऊ न आऊ अर्को एक फन्को मारेर आऊ कमसेकम सुँग त केी मनमोहक छैनन् तिनलाई राम्रोसित खाऊ त्यसपछि टुना छ कडा ठन्डा अनि लोभ लाग्दछन् नसरमाऊ माछा खाऊ तिनलाई उनले बुढी औँठा र चोराउँला बिच डोरीलाई समातेर पर्खिरहे अनि अर्को बल्छीको डोरीलाई पनि चियाइरहे तलमाथि हल्लाउँछ कि भनेर त्यसपछि फेरि पहिलेकै जस्तो एउटा हलुका तनोट थियो त्यहाँ त्यसले पक्कै पनि चारा खानेछ परमेश्वरले त्यसलाई चारा खान मद्दत गर्नेछ उनले ठूलो स्वरमा चिच्याए तर त्यसले अझै चारा खाए त्यो गइसकेको थियो बुढोले थप केही अनुभूत गरेनन् त्यो गएको हुन सक्दैन इसु ख्रिस्क थाहा छ त्यो गइसकेको हुन सक्दैन त्यसले चक्कर लगाउँदैछ होला हुनसक्छ त्यो पहिले पनि बल्छीमा परिसकेको थियो र त्यसले त्यो कुरा केही सम्झन छ होला उनले सोचे त्यसपछि उनले कोमल खिचाइको अनुभूत गरे र प्रसन्न भए यो त त्यसले लगाएको चक्कर मात्र हो त्यसले चारा खानेछ चा बुढोले भने हल्का तनाईको अनुभूत गरेर उनी खुसी भएका थिए त्यसपछि उनले अलिकता ड्रो र विश्वास नै गर्न नसकिने गरौँपनको अनुभूत गरे यो त्यही माछाको भार थियो उनले जगडा राखेका दुई मुठा मध्ये पहिलो मुठा डोरीलाई तल तल तल छोड्दै गए बुढोको औँलाबाट हलुकासँग डोरी बग्दै गइरहे पनि उनले अझै निकै गर्वपन अनुभूत गरिरहेका थिए उनका बुढी औँला र औँलाका तिचाइ झण्डै झण्डै अनियन्त्रित भइसकेका थिए यो कस्तो माछु हो यसले यतिखेर चारालाई मुखमा तेर्सो पारेर च्यापेर भाग्दैछ अब यसले चक्कर लगाउनेछ र त्यसपछि निल्नेछ उनले सोचे तर उनले यो कुरो व्यक्त गरेनन् किनभने शुभ हुनुभन्दा पहिले त्यो कुरो मुखबाट निस्क्यो भने त्यो काम नहुन सक्छ भन्ने कुरोमा उनलाई विश्वास थियो त्यो माछु कति भयङ्कर थियो भन्ने कुरो बुढोले थाहा पाए र त्यसलाई टुनालाई मुखमा तेर्सो च्यापेर अन्धकारमा पर पर जाँदैछ भन्ने सोचे त्यही क्षणमा त्यो माछु रोकिएको उनले अनुभूत गरे तर गरौँ पनि भने यथावत नै थियो त्यसपछि तौल झन बढ्यो उनले डोरी छोड्दै गए अनि एकछिन डोरीलाई ऐचाएर राखे डोरीको तौल अझ बढ्यो त्यो सिधा सागरमुनि गएको थियो त्यसले चारा निको छ अब राम्रोसित खाना दिन्छु बुढोले भने उनले बिस्तारै बल्छेको डोरीलाई औँलाको अन्तरबाट छाड्दै गए यसैबीच उनको बायाँ हातले जग्डा डोरीको दुई छेउको टुक्पाहरूलाई नाउमा भएको अर्को दुई मुठा झगडा डोरीको टुप्पामा लगेर घाँसे त्यसपछि उनी तयार भए अब उनीसित चालिस चालिस फ्याथोम्सका तीन मुठा बल्छी डोरी झगडा रहे साथमा उनले प्रयोग गरिरहेको त छँदै थियो अलि धेरै खाऊ न राम्रोसँग नि ल उनले भने यसलाई यसरी खाऊ त्यो बल्छीको टुप्पो गएर तिम्रो मुटुमा गढोस् र तिमीलाई ठहरे पारोस् उनले विचार गरे खुसी माथि माथि आऊ मलाई तिम्रो मुटुमा भाला रोप्ने अवसर देऊ सब ठीक छ तिमी तयार छौ होइन त तिम्रा निम्ति भोजन मनज्ञ भइसकेन र अब त उनले चिच्याएर भने अनि दुवै हातले जोडले झट्काे एक गज जति डोरी टानेर फेरि दोहोराई तिराई झट्काे उनको शरीरको सम्पूर्ण शक्ति लगाएर दुबै पाखुराले पाले पालो डोरीलाई तान्दै मचिँदै खिचिरहे केही पनि भएन छ माछा त बिस्तारै अलिकता उतापट्टि गयो बुढोले त्यसलाई एक इन्च पनि तान्न सकेनन् उनको बल्छी निकै बलिया थिए यस्तै विशाल माछाको निम्ति तयार पारिएका थिए उनले आफ्नो पिठ्यौँको आड लिएर यसरी डोरी ऐाए कि डोरी तन्किँदै गएर निचोरी र पानीका छिटाहरू छिटिसकेका थिए त्यसपछि समुद्रमा बिस्तारै स्याङ स्याङ्क ध्वनिहरू निस्किए उनले पछाडिपट्टि तन्किएर डुङ्गामा अडेस लिएर सम्पूर्ण शक्ति एकत्रित गरी गरी गरी डोरीलाई अझै डुङ्गा बिस्तारै उत्तर पश्चिमतर्फ घुम्न थाल्यो यो दृढतापूर्वक गति लियो अनि तिनीहरू प्रशान्त समुद्रमा बिस्तारै यात्रा गर्न थाले अन्य बल्छीहरू अझै पानीभित्रै थिए तर तिनलाई केही गर्नु आवश्यक थिएन कार्यक्रम श्रुति सम्प्रेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन बुढो माझी र समुद्र उपन्यासको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफ स्टेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति संवेगमा हामी दि ओल्ड म्यान एन्ड द सी अर्थात अर्थात् बुढोमाझी र समुद्र उपन्यास सुनिरहेका छौ यसको बाँकी अंश वाचन अब सुनौ त्यो केटो यदि अहिले मेरो साथमा भइदिएको भए बुढोले ठुलो स्वर्म व्यक्त गरे एउटा माछोद्वारा म मा तानिरहेको छु म खिचिरहेको छु एउटा किलो हुँ मैले डोरीलाई बलियो गरी बाँध्न सक्थेँ तर त्यसो गरे म त्यसले डोरी चिनाउन सक्थ्यो मैले त्यसलाई आफूले सकेजति थामिराख्नुपर्छ र नछोडी नहुने अवस्थामा आइपरेमा बल्छी अलिकता छोड्नु पनि पर्छ धन्य परमेश्वर त्यो त्यतिखेर यात्रा गर्दैछ गहिराइमा गएको छैन यदि त्यो माछुले तल जाने निर्णय गर्यो भने म के गर्नेछु त्यो मलाई थाहा छैन यदि त्यसले गोता मार्दै समुद्रको गहिराईमा पुगेर मर्यो भने म के नै गर्न सक्छु त्यो पनि मलाई थाहा छैन तर म केही के न केही त अवश्य गर्न छु मैले गर्न सक्ने कार्यहरू यहाँ प्रशस्त छन् उनले बल्छेको डोरीलाई पिठले थामे र पानीभित्र डोरीको करालोलाई निहाले डुङ्गा बिस्तारै उत्तर पश्चिमतिर बढ्दै थियो त्यो माछुलाई यसैले मार्नेछ त्यो सदा यसरी रहन सक्दैन बुढोले सोचे तर चार घन्टापछि पनि त्यो माछु अझै डुङ्गालाई तान्दै दृढतापूर्वक उत्तर पश्चिमतर्फ बढ्दै थियो बुढोले डोरीलाई आफ्नो पिठोमा तेर्सो पारेर भयभरको ताकत लगाई अच्याइरहेका थिए मैले त्यसलाई बल्छीमा पार्दा मध्याहको समय थियो तर अहिलेसम्म पनि मैले त्यसलाई देखेको छैन बुढोले भने बुढोले त्यस माछुलाई बल्छीमा पार्नुभन्दा पहिले परालको टोप बेसमारी खाँदेर लगाउँदा अलिकति निधार नै काटेको थियो उनको उनी तिर्खाएका पनि थिए उनले घुँडा अनि बल्छी नहल्योस् भन्ने होसियारीपूर्वक सकेजति लम्किएर आफ्नो अगाडिपट्टि कुनाको पानीको बोतल एक हातले उठाए उनले बोतलको बीरको खोले र एक गुडको पानी पिए त्यसपछि उनी नाउको माउमा अडेश लिएर आराम गरे नचढ़ाएको मस्तुल र पालमाथि बसेर उनले आराम लिए अनि केही पनि नसोच्न केवल धैर्य धारण गर्न कोसिश गरे त्यसपछि उनले पछाडि फर्केर हेरे कुनै भूभाग देखिएन त्यसले केही फरक पार्दैन उनले विचार गरे म जहिरो सुकै हवानाको जिरिमिली जग्मका हट हेर्दै फर्कन सक्छु अस्ताचलदेखि अझै दुई टाँगा ओ र छ घाम हुनसक्छ त्योभन्दा अगाडि नै त्यो माछु माथि आउनेछ यदि त्यो अहिले आएन भने जुनसँगै आउनेछ यदि त्यो जुनसित पनि आएन भने घामको झोलकोसँगै आउनेछ मेरो जिउ निदा छैन मैले आफूलाई बलियो अनुभव गरेको छु त्यसको त मुखमा बल्छी लागेको छ तर पनि यसरी तान्दैछ त्यसले कस्तो माछु हो पक्का पनि त्यसले तारला टोकेर बेसकरी मुख बाँधेको हुनुपर्छ त्यसलाई एकपल्ट देख्न पाए कस्तो हुन्थ्यो हु। मेरो विरुद्ध को लड्दैछ त्यसलाई कमसेकम एकचोटि मात्रै हेर्न पाए हुन्थ्यो हु। जहाँसम्म बुढोले आकाशका ताराहरू अध्ययन गरेर बुझ्न सक्थे त्यो माछुले रातभरि आफ्नो मार्ग गति र दिशा परिवर्तन गरेन घामस्ताएपछि चिसो बढ्यो बुढोको पिठ्यौँ पाखुरा र गोडाका पसिना उभाएपछि उनले जाडो महसुस गर्न थाले चाराको बाकास चोपेको बोरा उनले दिनभरि घाममा सुकाएका थिए घाम अस्ताएपछि उनले त्यो बोरा पिठोमा लत्रने गरी आफ्नो गर्दनमा बेरे अनि काँधमा तिर्सु पारेर अडाएको बल्छी डोरीलाई सावधानीपूर्वक कायम राखे त्यो काँधको बोरा बल्छी डोरीको गद्दा बन्यो अब उनलाई अगाडिपट्टि निह्रिन सजिलो भयो र यसो गर्दा उनलाई अलिकति आराम पनि भयो हुन त उनको अहिलेको बसाई पहिलेको तुलनामा धेरै मात्र पनि कम असह्य थियो तर पनि उनले झन्डै आराम अनुभव गरिरहेका थिए मही सकें तरस के योग अवस्था धर कायम राख सकते उनके विचार करे उन् उए रुंगा बाहरपटी पिशाब करे अकाश का तारा हेरे रू बढ़ते मार्ग रिशा जांचे उनको कांधवा सीधा समुद्रमुनी गई बल्छीडोरी में उज्जर चहकता तर्सो देखा पर्य तिहर निके मंद गति में अगि बढ़ते थे ये अभी हवाना ती धेरे चहकि उज्यो देखिए थे यसबाट उनले थाहा पाए समुद्री प्रवाहले तिनलाई पूर्वतिर लैजाँदैछ यदि मैले हवानाको जलमलाहाट हराएँ भने हामी एकदमै पूर्वतर्फ गइरहेका हुनेछौँ उनले विचार गरे किनभने यदि त्यो माछुले आफ्नो सही दिशा नछोडेको भए मैले त्यो जगमग घन्टौँसम्म देख्नुपर्छ म जान्न उत्सुक छु आजको ग्रान्ड लिगमा बेसबलको नतिजा के भयो होला उनले विचार गरे यदि डुङ्गामै बसेर यो खबर रेडियोमा सुन्न पाए कति रमाइलो हुने त्यसपछि उनले विचार गरे यो कुरा तिमी सदा सोचिराख तिमी के गर्दैछौ त्यसबारे सोच तिमीले कुनै पनि मूर्खतापूर्ण कार्य गर्नु हुँदैन ती सब देख्न र मलाई मद्दत गर्न यदि त्यो केटो अहिले मेरो साथमा भइदिएको भए बुढुले चिचार व्यक्त गरे बुढेसकालमा कोही पनि एक्लो नभए हुन्थ्यो तर यो अपरिहार्य छ यसलाई टार्न सकिन उनले विचार गरे बिग्रनुभन्दा पहिले नै तागतको निम्ति त्यो टुना खान बिर्सन हुँदैन मैले पर जति मन लाग्छ सानो टोक्रा नै छै तर त्यो तिमीले बाहनामा ख्यानै पर्छ त्यो कुरो सम्झिरहेको उनले आफैलाई सम्झाए राति दुईवटा स्वास उनको नवरिपरि आइरहे तिनीहरू फनफनी घुमेका लटा दिएका र श्वासवाहाँ गर्दै पानी फटकाएका उनले सुनेका थिए भालेको स्वासुवा ध्वनि र पोथीको गहिरो सुस्केराको आधारमा उनले भालेपथि छुइ्याउन सक्थे त्यो असल छन् तिनीहरू आपसमा खेल्छन् ठट्टा गर्छन् र प्रेम गर्छन् तिनीहरू पनि हाम्रा साथीभाइ हुन् उडन्ते माछा जस्तै उनले बारे, त्यसपछि बल्चीमा पारेको त्यो विशाल माछोप्रति उनले दया प्रकट गरे त्यो माछो विचित्र छ चा, विलक्षण छ चा, अनि कसलाई थाहा छ ऊ कुन छ उनले सोचे मैले न त्यस्तो बलियो माछो भेटेको छु न त्यसले जस्तो असाधारण क्रियाकलाप गर्ने माछु नै देखेको छु चाहे त्यसमा उफ्रने कौशुल प्रचुर छ उफ्रेर अथवा जंगली आवेगमा आएर त्यसले मलाई ध्वस्त पार्न सक्थ्यो तर हुनसक्छ त्यो योभन्दा पहिले कैयौँ यो पटक बल्छीमा पर्दै आएकोले बल्छीको विरूद्ध कसरी प्रतिशोध गर्नुपर्छ भन्ने कुरो त्यसलाई थाहा छ त्यसलाई के थाहा मात्र एउटा मान्छे त्यसको विरुद्ध जुतिरहेछ त्यो पनि वृद्ध मान्छे तर त्यो कति विशाल छ यदि त्यसका मासु असल भइदिए बजारमा के भाव बित्थ्यो होला त्यसले भाले माछोले चाहिँ चारेर निको थियो र बल्छीलाई पनि भालो माछेले चाहिँ निलेको जानेको तानेछ अनि त्यसको प्रतिरोध गहिराईमा हटबडाहट र सन्तास कति पनि छैन ममा जिज्ञासा छ कतै त्यसले ते नयाँ उपाय खोजिसकेको छ या म जस्तै किङ कर्तव्य विमूढ मात्र भएको हो जोडी मार्लिन मध्ये एउटा चाहिँलाई उनले बल्छीमा तानेको घटना उनलाई सम्झना भयो भाले मार्लिनले सधैँ पोथी मारिनलाई चारा खाने अवसर दिन्थ्यो यसरी त्यो पोथी मार्लिन बल्छीमा परेको थियो अनि त्यसले निकै उत्तेजित र आतङ्कित हुँदै प्रतिरोध गरेको थियो जसको कारण त्यो छिट्टै थाकेको थियो त्यसपछि भाले मार्लिन घरिघरि बल्छी नाग्दै पानीमाथि सतहमा उफ्राउँदै पोथीलाई एकछिन पनि नछोडी घुमिरहेको थियो र त्यो यति नजिक आएर बसेको थियो कि त्यसको हँसिया जस्तो धारिलो र झण्डै त्यत्रै त्यस्तै आकार प्रकारको पुच्छरले बल्छेको डोरीलाई काटिदिन्छ कि भनी माझी बुढो डराएका थिए त्यसपछि बुढोले त्यो पोथी मार्लिनलाई माथि तानेर मुग्रोले ठटाएका थिए त्यतिखेर त्यसको खाँची जस्तो धारिलो तलबारी चुच्चोमा समातेर उनले त्यसको थाप्लोमा त्यति तिनजेल ठटाइरहेका थिए जबसम्म त्यसको तालुको रङ ऐनाको पारो जस्तो बनेको थिएन त्यसपछि त्यो केटो र बुढो भएर त्यसलाई डुङ्गामा लाँेका थिए उता भाले चाहिँ मारिन् त्यही डुङ्गाको बगलमा आएर बसिरहेको थियो त्यसपछि बुढोले बल्छी डोरी थन्काएर बल्छी अस्त्र तयार पारुन्जेल त्यो भाले मारिन् आफ्नो प्रेयसी कहाँनिर रहेछ भनी हेर्नलाई डुङ्गा नजिक आई निकै माथि हावामा उफ्रेर हल्का पहेँला पखेटा फैलाउँदै चौडा छातीको फिक्का पहेँला धर्साहरू देखाउँदै प्रकाड समुद्रमा गोता खाएको थियो त्यसको सुन्दर छवि बुढोको मानसपटलमा अझै थियो त्यो नै आजसम्म मैले देखेको सबैभन्दा हृदयविदारक दे घटना थियो बुढोले सोचे त्यतिखेर त्यो केटोले पनि ज्यादै मन दुखाएको थियो अनि हामीले त्योसित क्षमा मागेर त्यसलाई तुरन्तै काटकुट गरेका थियौँ यदि त्यो केटो यहाँ भइदिएको भए उनले ठुलो स्वरमा माने त्यसपछि उनी नाउँको अगाडिपट्टि घुमाउ र बारमा अडेश लिएर बसे स्वेच्छा र दृढतासहित गतिमान वेगमान त्यो विशाल माछोको शक्ति उनको काँधमा तेर्सो परेको बल्छी डोरीको तनाईबाट उनले महन गरे मैं एकपल विश्वासघात करता स्वेच्छा को बाटो सत्म आवश्यक पा थी बुड़ोली विचार करे तेक इच्छा तो गहरू अंध्यारो पानी थियो जहां कई कि पासो जाल और विश्वासघात ने भेटना न सकू अ चाहना थी सब मंभा पर फेला पारने संसार सब मंभा पर अभी हमी दुईबीच जमका भेट पा मध्याहन देखी अभी हमी दुबई का निर्ति यहां गुहार छं सायद माझी नर्थ्य उनके विचार करें तर म इसके निति जन्मे थे उजालो होना साथ टुना खाना मैं अवश्य समझू पर्स भुकबुके उज्यालोमा उनको पछाडिपट्टिको एउटा चारालाई के जातले हो कुनै सुलुक्कै निलियो दट्टी भाँचिएको र डुङ्गाको बिटबाट बल्छी डोरी धसिँदै बगेको उनले सुन् उनले अँध्यारोमै चक्कु झिके दापबाट अनि त्यो विशाल माछोको सम्पूर्ण खिचाइ देव्रे काँधमा थामे अनि पछाडिपट्टि नेवरेर डुङ्गाको बिटको डोरी काटे त्यसपछि उनले आफू एउटा बल्छी काटेर त्यसलाई लगेर जगडा डोरीको मुठामा घाँसे उनले कुशलतापूर्वक एक हातले डोरी खेलाए र खुट्टाले जगडा डोरीलाई कुल्चेर गाँठो कसे यतिखेर उनीसित छ मुठा झगडा बल्छी डोरी थिए उनले काटेका बल्छी डोरीबाट दुई दुईवटा र माछाले तानेकोबाट दुईवटा बल्छीका डोरीहरू सबै गाँसेका थिए त्यहाँ उज्यालो भएपछि म चालिस वाला बल्छी काट्नेछु र त्यसलाई पनि जगडा डोरीको मुठामा घाँच्नेछु सायद मैले दुई सय फ्यातम्स क्याटालुनियाली असल डोरी र बल्छीहरू पनि जालमा प्रयोग गरिने तारहरू गुमाएको हुनेछु ती सब पुनः पूर्ति हुन सक्छन् तर यदि मैले कुनै माछा बल्छीमा पारे र त्यसले त्यो बल्छी छिनायो भने त्यसको क्षतिपूर्ति कसले गर्छ त्यो भर्खरै चारा खोज्ने कुन जातको माछो थियो त्यो मलाई थाहा छैन त्यो कुनै मार्लिन वा ब्रोडबिल वा सार्क हुन सक्थ्यो मैले त्यसलाई कहिले अनुभूत नै गर्न पाइनँ मैले त त्यसलाई क्षेणभरमै घुमाउनु पर्यो यदि त्यो केटो अहिले मेरो साथमा भइदिएको भए उनले ठुलो आवाजमा बोले तर तिमीसँग त्यो केटो छैन तिमी तिमी मात्र छौ त्यसैले तिम्रो निम्ति यही बेस हुन्थ्यो अहिले अन्ध्यारोमै होस् अथवा एकछिनपछि त्यो पछिल्लो बल्छी डोरीलाई काटेर फ्याँकिदिने र जगिडा डोरीले बल्छी गाँच्नु राम्रो हुन्थ्यो उनले विचार गरे उनले त्यसै गरे तर अन्ध्यारोमा काम गर्नु कठिन थियो एकपल्ट त्यो माछुले ठुलो झट्का दिँदा उनलाई तलतिर मुन्टाइदियो र उनको आँखा मुनि काट्यो उनको गालाबाट अलिकति रगत बग्दै थियो तर रगत चिड़ो में नपुग् बाक्लि सुक्य जम्य फेरी आपो में बसर अड़ेश लि आम रा करे उनके कांध में गद्दा रखे बोरा मिलाए रीडोरी होशियारीपूर्वक नया भाग में सारे थामी रखे उनके सावधानीपूर्वको मछो को खिचाई ख्याल करें ते हाथ के पानी में छुदा नाव बिस् बढ़ी रखोध करे म जान्न चाहन्छु त्यसले किन केको को निम्ति अप्रत्याशित रूपमा ढुङ्गालाई धक्क्यायो उनले विचार गरे पक्का पनि त्यसको पहाड जस्तो पिठ्यौँबाट तार चिप्लिएको हुनुपर्छ निश्चय नै मेरो पिठ्यौने जति त्यसको पिठले पिठा अनुभूत गर्दैन तर त्यो जतिसुकै विशाल के नहोस् त्यसले सधैँ यस डुङ्गालाई तानिरहन सक्ने छैन सक्दैन अब समस्यामूलक कुराहरू सबै हटिसकेका छन् अनि मसित एउटा माझीलाई आवश्यक पर्न सक्ने जति बल्छिडोरी अझै जगेडा छ ए माछु म म तेरो साथमा रहनेछु उनले नम्रतापूर्वक भने मलाई लाग्छ त्यो पनि मेरो साथमा रहनेछ बुढोले विचार गरे अनि बिहानको उज्यालो पर्खेर बसे उनी यतिखेर भुकबुकेमा चिसो थियो उनले ज्यान तताउन डुङ्गाको बारमा पिठ्यौले ठेले उनले विचार गरे त्यसले जतिन्जेल खप्न सक्छ त्यतिन्जेल खेप्न म पनि सक्छु पहिलोपल्ट उज्यालो हुँदा बल्छीको डोरी तन्कियो अनि झोलेर पानीमा डुब्यो ढुङ्गा बिस्तारै बग्यो घामको पहिलो झुल्को बुढोको दाहिने काँधमा पऱ्यो त्यो माछो उत्तर फर्केको छ बुढोले भन्यो अब समुद्रको धारले हामीलाई निकै उत्तरपट्टि लैजानेछ त्यो माछु समुद्रको धारसँगै मोडियो हुन्थ्यो जसको अर्थ त्यो थाक्दैछ भन्ने बुझिन्थ्यो उनले सोचे घाम चढ्दै गएपछि बुढोले महसुस गरे माछा थाकिरहेको थिएन तर त्यहाँ एउटा सकारात्मक लक्षण देखियो बल्छी डोरीको करालो हेर्दा त्यो माछो कम गहिराईमा पढ्दै थियो भन्ने कुरो बुझिन्थ्यो त्यसको अर्थ त्यो उफ्रन्थ्यो भन्ने उफ्रन सक्थ्यो भने ईश्वर त्यसलाई उफ्रन देऊ त्यसलाई खेलाउन मसँग प्रशस्त डोरी छन् बुढोले भने हुनसक्छ यदि मैले डोरीलाई अलिकता बढी खिच्न सकेँ भने त्यसलाई कष्ट पुग्दो र त्यो उफ्रन्थ्यो होला उनले विस्तार गरे अहिले उज्यालो भएको छ त्यसलाई उफर्न देऊ ताकि त्यसको मेरुदण्डका सबै थैलाहरूमा हावा भरिनेछन् अनि त्यसपछि त्यो मर्नको निम्ति गहिराइमा जान सक्ने छैन उनले डोरी अझ खिच्न कोसिस गरे तर उता त्यो माछुले पनि बल्छी तानेकोले डोरी छिन्लाछिन्ला जस्तो गरी तन्किसकेको थियो उनी बसेर पछाडिपट्टि तन्केर डोरी तान्दा डोरी असाध्यै कडा बन्यो र उनले त्योभन्दा बढी तान्न सक्दिनँ भन्ने कुरो बुझे उनले विचार गरे अब यसलाई झट्का दिनु हुँदैन प्रत्येक झट्काले बल्छीले बनाएको माछोको घाउ च्याथिँदै जानेछ र त्यो माछु उफ्रेमा बल्छी नै फुत्कन सक्छ योस् अहिले मलाई घामले न्यानो दिएको छ किनभने मैले त्यसलाई सिधा हेरेको छैन हेर्नु परेको छैन बल्छेको डोरीमा पहेँलो समुद्री झ्याउ अड्केको थियो त्यसले बल्छेको माछालाई केही भार थपेको कुरो उनले बुझेका थिए त्यसैले उनी खुसी भए त्यो त्यही समुद्री झ्याउ थियो जसले अन्धारोमा झर्झराउँदो चमक छर्दै थियो ए माछो म तिमीलाई प्रेम गर्छु र खुबै आदर गर्छु तर आजको दिन अन्त हुनु पूर्व म तिमीलाई मार्नेछु उनले भने हामी यस्तै आशा राखौँ उनले विचार गरे एउटा सानो चरी उत्तरतिरबाट उठ्दै डुङ्गातिर आयो बडो मिठो गीत गाउने चरी थियो सागरको सतहमा नजिक नजिक उडिरहेको थियो त्यो चरी थकाइले लतारान भएको कुरो बुढोले बुझे चरी उड्दै उठ्दै नावको पछिल्लो भागमा बस्यो त्यसपछि बुढोको टाउको परी भुर्र भुर उडेर बल्छेको डोरीमा आरामसँग बस्यो तिम्रो उमेर कति भयो सायद त्यो तिम्रो पहिलो भ्रमण हो कि बुढोले प्रश्न गरे चरीले कुरो सुन्दै बुढोको मुखमा हेऱ्यो त्यो यति धेरै थाकेको थियो कि त्यसले आफू बस्ने डोरीको ख्यालै नगरी आफ्ना कैला खुट्टाले त्यसमा क्याप्प समातेर सही खेल्दै थियो त्यो डोरी पक्का छ असाध्यै भर पर्दछ हुरी बतास रातपछि तिमी यसरी हुँदैन चराचुरुङ्गीहरू पनि के का निम्ति आउँछन् यहाँ बुढो फतफताए बाजहरू चरालाई खोज्दै समुद्रमा आइपुग्छन् आफ्नो शिकार भेट्टाउन बुढोले विचार गरे तर चरीलाई उनले यो कुरा भनेनन् किनकि यो कुरो उनले जसरी व्यक्त गरे पनि त्यो चरीले बुझ्न सक्दैन थियो बरु त्यो चरी आफैले केही बेरपछि बाँझको विषयमा प्रशस्त बुझ्नु थियो आरामले ऊ सानो चरी अनि त्यसपछि भित्र पस र कुनै पनि मान्छेले चाहिँ अथवा चराले चाहिँ अथवा माछाले जस्तै मौका छोप उनले भने एसकुरोले कुरोले उनलाई बोल्न उत्साहित गर्यो किनकि राति उनको पिठ्यौँ अरटिएको थियो र यतिखेर त्यो साँचैको पीडा बनेको थियो जरी यदि तिमी बस्न चाहन्छौ भने मेरो घरमा बस्छ तर शिर शिर बतास चलिरहेको यो बेला पाल टाँगेर म तिमीलाई भित्र राख्न सक्दिनँ उनले भने तर म एउटा मित्रको साथमा छु ठिक त्यति नै बेला त्यो माछुले अचानक एउटा ठुलो झड्का दिएर बुढोलाई नाउको अघिल्लो कुनामा घोप्टाइदियो हुनसक्छ उनलाई लतारेर पानीमै झार्थ्यो होला यदि उनले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफूले सम्हालेका भए र डोरी नछोडेका भए डोरीमा झड्का लाग्दा चरी आकाशतिर उडिसकेको थियो तर चरी उडेर गएको माझी बुढोलाई हेक्कै भएन उनले अझै थाहा पाएका थिएनन् सावधानीपूर्वक उनले हात दाहिने हातले डोरी सम्हाले उनले आफ्नो हातबाट रगत भगिरहेको देखे त्यसो त्यसलाई कुनै चिजले कष्ट पुर्याएको हुनुपर्छ उनले ठूलो स्वरमा भने त्यसपछि माछालाई फर्काउन सकिन्छ कि भनेर उनले डोरी तानिहेरे तर डोरी तन्काउँदै लैजाँदा छिन्ने स्थितिमा पुगेकाले उनले फेरि डोरीलाई बिस्तारै छोडेर पहिलेकै अवस्थामा ल्याएर राम्रोसँग समाति राखे ए माछो सायद अब त तिमीले पनि मैले जस्तै अनुभूत गर्दैछौ जुन कुरो ईश्वरलाई मात्र थाहा होला उनले भने उनी चरीसँग मित्रता चाहन्थे त्यसैले चारैतिर आँखा लगाए उनले तर चरी भने उडेर गई गइसकेको थियो तिमी धेरै बेर बसेनौ यहाँ तर तिमी जता गइरहेको भए सागरको किनारमा नपुगिन्जेल तिमीले अरू बढी कठिनाई भोग्नुपर्नेछ उनले सोचे कसरी मैले त्यो माछोलाई हात काट्ने मौका दिएँ जुन बेला त्यसले अचानक एक झड्का दिएर डोरी तानेको थियो पक्क भी मटमूर्ख बने सायद सा। ते वक्त मैं तो सानों चरीला हे रे में सोची थे अब देखि म आपो काम में विचार पुराने मैं अब तो टुनामाछा खान भेज मैं आपको ताकत गुमा पड़ने यदि अलि तो केटो यहां भैदे भैनी अलिकता नून साथ में ठूल स्वर में भा उनले डोरीको बोझलाई बाया काँध मसारे र होसियारीपूर्वक पुँडा टेके अनि समुद्रको पानीले हात धोए झण्डै एक मिनटभन्दा बढी समयसम्म समुद्रमा हात डुबाएर हत्केलाबाट तप तप चुइरहेको रगत र उनको हातको विपरीत गतिमा बगिरहेको हल्का प्रवाहलाई हेरिरहे उनले त्यो अहिले निकै थाकिसकेको छ उनले भने बुढो आफ्नो हात अझै धेरै बेरसम्म पानीमा डुबाइरहन चाहन्थे तर उनी डराए त फेरि त्यो माछुले एक्कासी झड्का मार्छ कि भनेर उनी उठेर सम्हालिए अनि सूर्यतर्फ हात उठाए वास्तवमा बल्छी डोरी तीव्र गतिमा तानिदा तातेर उनको हात काटिएको थियो र हतकलाको मुख्य डोरी अठ्याउने भागमै घाउ बनेको थियो यो काम पूरा नहुन्जलसम्म उनका हातहरू अत्यावश्यक थिए भन्ने कुरा उनलाई थाहा थियो काम शुरू नहुँदै यसरी उनी आफ्नो हात कटाउन चाहँदैनथे सम्वेकमा अहिले हामीले सुनेको वाचन उपन्यास बुढो माझी र समुद्र अर्थात् दि ओल्ड म्यान एन्ड द सी को बाचन हो यो उपन्यास अर्नेस्ट हेमिङले लेख्नु भएको हो र होमकुमार श्रेष्ठले यसलाई नेपालीमा अनुवाद गर्नुभएको हो बुढो माझी र समुद्रको दोस्रो श्रृङ्खला वाचन आजलाई श्रुति सम्वेकबाट हामी विदा हुँदैछौं अर्को साता अर्को बुढोमाझी र समुद्रको तेस्रो श्रृङ्खला लिएर आउनेछौं त्यसअघि मंगलबार श्रुति सम्वेकमा अर्को कुनै गद्य वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत किमिरे पनि बिदा चाहन्छौ चा। नमस्कार शुभरात्री